it up.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 नमस्कार लागि रेडियो अर्पणसँगै इन्टरनेट लाइनमा भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म विस्तारमा फोटोसहितको मतदाता नामावली सङ्कलनको समय सकिने लाग्दा चितवनमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढ्दै गएको छ असार मसान्तसम्म मा मात्रै नाम दर्ता गराउने समय रहेकाले जिल्लामा नाम दर्ता गराउनेहरूको संख्या बढ्दै गएको जिल्ला निर्वाचन कार्य जनाएको छ नामावली दर्ता गराउने समय अवधि सकिने लागेकोले आज पनि जिल्ला निर्वाचन हिजो पनि जिल्ला निर्वाचन कार्यमा फोटोसहितको मतदाता नावावली सङ्कलनको लागि कार्यालय खुल्ला राखिएको र र हिजो मात्रै चार सय साठीजनाले नाम दर्ता गराएको निर्वाचन अधिकृत हरिप्रसाद ढकालले बताउनु भयो आगामी सोमबारसम्म मात्रै मतदाता नावली दर्ताको समयावधि रहेकाले जिल्ला निर्वाचन कार्य चितवनमा आफै उपस्थित भई नाम दर्ता गराउन ढकाले आग्रह गर्नुभयो मतदाता नावोलीमा नाम दर्ता गराउन नेपाली नागरिकताको सकल प्रमाणपत्रलाई अनिवार्य गरिएको छ नेकपा माल छोनले तीन महिने नेपाल जनजागरण तथा दबाव आन्दोलन अन्तर्गत विभिन्न कार्यक्रम गर्ने भएको छ नेकपा मालै छोनको हिजो बसेको बैठकले आन्दोलन अन्तर्गत प्रशिक्षण सभा वित्तीय लेखन हलसभा र जनपरिचालन गर्ने निर्णय गरेको मानेका निवर्तमान जिल्ला सचिव परशुराम लामिसानेले जानकारी दिनुभयो साथै हिजकै दिनदेखि पार्टीका केन्द्रीय वैकल्पिक सदस्य तबहादुर बेगालाई जिल्ला सचिव तोकिएको छ निवर्तमान सचिव लामिसालाई छैटौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य निर्वाच गरी बाह्र पर्सा इन्चार्ज तोकेको नेकपा माले हेजो निकालेको विज्ञप्तिमा जनाइएको छ नेपाल विद्युत प्राधिकरण टाढी शाखाले विद्युत चोरीमा संलग्न अठाइस जनलाई हिजो पक्राउ गरी कार्यवाही गरेको छ प्राधिकरणका सुपरभाइजर पुरुषोत्तम बस्यालको नेतृत्वमा गएको चुहावट नियन्त्रण टोलीले बहनडारा र कठार गाविसबाट उनीहरूलाई पक्राउ गरेको हो पक्राउ पर्नेमा चौधजना महिला र चौधजना पुरूष रहेको प्राधिकरणका फोरम्यान निल प्रसाद जानकारी दिनुभयो साथै चोरीको विद्युत प्रयोग गरी सञ्चालन गरेको अवस्थामा टोलीले एक टिभी र एक थान मोटर समेत बरामद गरेको बिहान पांच बजी देखिने खटे चुआट नेत्र टोली में पंद्रह जना प्रहरी पच्चीस जना प्राधिकरण कर्मचारी कर खटि घर बहाल वृद्धिको विरोधमा चितवनका व्यवसायीहरूले हिजो पनि बजार बन्द गराएका छन् घर गर तथा जग्गा धनीले मनोमानी ढङ्गबाट शुल्क वृद्धि तथा दुर्व्यवहार गर्ने गरेको भन्दै नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले बजार बन्द गराएको हो हिजोदेखि आन्दोलन सुरु गरेका व्यवसायीले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् घर धनीले पच्चिसदेखि एक सय पचहत्तर घर बहाल वृद्धि गरेको भन्दै व्यवसाय आन्दोलित भएका हुन् सरकारले निषेध भाडदर निर्धारण गर्नुपर्ने घटाउनु पर्ने र चितवनमा टेन्डर आह्वान खारेज हुनुपर्ने लगायतको माग पूरा नहुन्छ आन्दोलन स्थगित नहुने घर बहाल उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष प्रभात ढुङ्गानाले जानकारी दिनुभयो अचानक जिल्लाको मुख्य व्यापारी केन्द्र बन्द भएपछि किनमेलका लागि टाढा टाढाबाट आएका सेवाग्राही भने मर्कामा परेका छन् नेपाल सरकारले घर बहाल सम्बन्धी स्पष्ट नीति नबनाउँदा घर धनीले आफोरसँग मनलाग्दी भाडा लिने गरेको बहार बस्नेहरूको गुनासो छ चितोनमा करिब एघार हजार बहाल उपभोक्ता मंच को, को आंकड़ा पूर्वी चेतनको बछुलीमा विपद व्यवस्थापन तथा पूर्व तयारीका लागि गाविस विपद व्यवस्थापन समिति गठन गरिएको छ हिजो भएको राजनैतिक दल विभिन्न संस्थाका प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको एक भेलाले गाविस सचिव तेजेन्द्रनाथ लामिछानेको अध्यक्षतामा समिति गठन गरेको हो समितिमा गाविस स्तरीय दल स्वास्थ्य संस्था रेडक्रस तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ त्यसै भेलाले विपद व्यवस्थापनको लागि स्थानीय स्तरमा काम गर्न सूचना समन्य खोज तथा उद्धार रोकिएको छ का का कार्यक्रममा जिल्ला विकास समितिका सोचजनाधिकृत तथा विपद व्यवस्थापन समितिका स्रोत व्यक्ति बल्लाम लोइटले विपद व्यवस्थापनको लागि गर्न सकिने काम र पूर्व तयारीका बारेमा सहजीकरण गर्नु भएको थियो कार्यक्रम गाविस सचिव तेजेन्द्रनाथ लामिसानेको सम्पन्न भएको हो Música <us> लाइन्स क्लब अफ चितुङ राइनोर्सिटीले सामुदायिक विद्यालयबाट दुई हजार उनासत्तरी सालको एसएलसी परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई हिजो सम्मान गरेको छ शा। सामुदायिक विद्यालयतर्फबाट उत्कृष्ट अङ्क ल्याउने लक्ष्मी उच्च मावि जगतपुरका एसएलसी दिएका सुदन भूषाल र खैरानी उच्च एसएलसी दिएकै सुषमा प्रेतीलाई नगद पाँच पाँच हजारका दरले सम्मान गरेको हो कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी रुमाकान्त शर्माको उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई सम्मान गर्नुभएको थियो ले पचासी दशमलव प्रतिशत तथा छात्रा उप्रेतीले 86.25 दशमलव दुई प्रतिशत अङ्क ल्याएका थिए लास क्लब अफ चितवन राइनो सिटीका अध्यक्ष दीपक कुमार खनालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा लायन रामकुमार तिवारी लायन राजकुमार श्रेष्ठ लायन प्रभात जोशी लगायतले मन्तव्य व्यक्त गर्दै शैक्षिक सफलताको कामना गर्नुभयो यसै यसैबीच लियो क्लब अफ रत्नगरको पद हस्तान्तरण गरिएको छ वर्ष दुई हजार बाह्र अध्यक्ष अमित गुप्ताले वर्ष दुई हजार तेह्र अध्यक्ष लुसी जोशीलाई पद हस्तान्तरण गर्नुभएको हो लियो क्लब अफ रत्नगरका संस्थापक अध्यक्ष निरज श्रेष्ठ लायन्स क्लब अफ चितौन डाइनो सिटीका अध्यक्ष दीपक कुमार खनालको उपस्थितिमा पद हस्तान्तरण गरिएको थियो निर्वाचनको अनुगमन तथा पर्यवेक्षणको लागि स्थापना गरेको लोकतन्त्र तथा निर्वाचन पर्यवेक्षण डियो नेपालको जिल्ला कार्य समिति गठन गरिएको छ डियो नेपाल तथा चितवनका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू सहितको हिजो सौराहामा सम्पन्न भेलाले ध्रुवराज मिश्रको अध्यक्षतामा पाँच सदस्यीय जिल्ला कार्य गठन गरेको हो समितिको सचिवमा छविलाल ने र सदस्यहरूमा केपी किरण शर्मा विष्णु विष्णुप्रसाद शर्मा मिना कुमारी बोटिरहनु भएको छ कार्यक्रममा डिओ नेपालका सदस्यहरू वासुदेव भण्डारी र रेम विश्वकर्माले निर्वाचन पर्यवेक्षण सम्बन्धी कार्यपत्र र साधारण सदस्य कमला पन्थीले संस्थाको उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो रक्तदान सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम हिजो रत्नगरमा सम्पन्न भएको छ सिद्धेश्वरी महिला बच्चो तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रमको पूर्व सन्ध्यामा रक्तदान गर्दा हुने फाइदा तथा लिमिटेडले आयोजना गर्न लागेको रक्तदान कार्यक्रमको पूर्व संध्यामा रक्तदान गर्दा हुने फाइदा तथा नकारात्मक सोचको विषयमा कार्यक्रममा जानकारी गराइएको थियो संस्थाका पैसठीजना सदस्यहरू सहभागी कार्यक्रममा नेपाल रेड क्रस सोसाइटी रत्नगरके नेता ढकालले सहजीकरण गर्नुभएको थियो संस्थाकी अध्यक्ष प्रमिला ढकालको अध्यक्षतामा भएको सो कार्यक्रम संस्थाकी उपाध्यक्ष रेशमा सुवेदीले धन्यवाद ज्ञापन तथा विमला देवी दुवाडीले सञ्चालन गर्नुभएको थियो यसैबीच रोटरी क्लब अफ नारायणगढ र रो ट्रक क्लब अफ नारायणगढको संयुक्त आयोजनामा हिजो नारायणगढमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ सो so, कार्यक्रममा एक महिलासहित एकतिसजनाले रक्तदान गरेका छन् कार्यक्रममा रोटरी इन्टरनेसनल टुरिस्ट बत्तीस बयानब्बे छोट एघारका एसिस्टेन्ट गवर्नर मृती राज प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रम रोटरी क्लब अफ नारायणगढ़का अध्यक्ष सहन अध्यक्षतामा सम्पन्न भएको हो न्यु सेन्चुरी युवा क्लबले हिजो रत्नगरका विभिन्न क्षेत्रमा सरसफाई गरेको छ रत्नगरको जलेश्वर टोल नमुना टोल बुद्ध टोल र जलेश्वर महादेवको मन्दिर परिसरमा सरसफाई गरिएको हो क्लबको साप्ताहिक कार्यक्रम अन्तर्गत सरसफाई गरेको क्लबका गरे अध्यक्ष सूर्यमान तमाङले जानकारी दिनुभयो रत्नगर नगरपालिकाको सहयोगमा भएको सरसफाई कार्यक्रममा केन्द्रकी अध्यक्ष विमला दुवाडी प्रमुख अतिथि रहनु भएको थियो सेवालाई टोल सुधार समिति वीरेन्द्रनगर गाविसोडा नम्बर चारको हिजो सम्पन्न भेलाले दिपक पाठोको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ नवगठित समितिको उपाध्यक्षमा हरिशरण सिडाई सचिवमा कृष्ण राज र को सदस्यमा प्रहलाद थपलिया रहनु भएको छ यसै गरी भेलाले समितिको सेवा क्षेत्रभित्र पर्ने बाटोको दायाँ बायाँ वृक्षारोपण गर्ने निर्णय समेत गरेको छ अब अर्पणजनावाजको अर्पणजुनावाजमा हाम्रो प्रश्न छ वार्ताबाट नेकपा माओवादी सहमतिमा आउने सम्भावना कतिको देख्नुहुन्छ ए दुई मत छैन बे कुनै हालतमा नहोला र से यही अवस्था नै रहला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 अब ट्राफिक खबरको सम्पूर्ण सडकको वर्तमान अवस्था यस्तो रहेको छ त्यति बेला नारायणगढ हेटुना बेरगञ्च सडक खण्ड खुल्ला रहेको छ नारायणगढ मोगलिन सडक खण्ड मोगलिनोबिसे काठमाडौँ सडक खण्ड मोगलिन्दमोली पोखरा खण्ड र नारायणगढ़ प्रासे बुटो खण्ड पनि खुल्ला रहेको छ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 नेटर मा म बाटारभर एक बिहान सात बजे स्थानीय समाचार नमस्कार